कार्यक्रम परिवर्तन का आवाज सामुदायिक रेडियो गलकोट एफ एम एक सौ चार मेगाहर्ज बा प्रत्येक साता को शुक्रबार बेलुका छत्तीस बजे पुन प्रसारण शनिवार बेलुका पांच तीस बजे होने गद गलकोट नगरपालिकासँगको सहकार्यमा उत्पादित कार्यक्रम परिवर्तनका आवाज एफएम ब्यान्डमा एक, एक सय दुई थोप्रो चार मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट गलकोट एफएम डट कम र मोबाइल एप गलकोट एफएम मार्फत एकै सार्ज प्रसारण हुने गर्दछ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 कार्यक्रममा अबको प्रस्तुति परिवर्तन सम्वाद रहेको छ यस स्तम्भमा हामीले एकजना अतिथिसँगको कुराकानी प्रस्तुत गर्ने गर्दछौ आज हामीले परिवर्तन सम्वादमा रहेर स्थायी घर काठीखोला गाउँपालिका वार्ड नम्बर पाँच बिउ भाइ हाल भने नगरपालिका वार्ड नम्बर तिनमा बिउकोट भाँडा सञ्चालन गरेर बस्नु हुने तिन दाजुभाइहरू देवीलाल विश्वकर्मा कृष्ण विश्वकर्मा र राम विश्वकर्मा हुनुहुन्छ विशेष गरी आज हामीले देवीलाल विश्वकर्मा सँग कुराकानी उहाँसँग रहेर हामीले व्यवसाय सञ्चालन गर्दै गर्दा के कस्ता समस्याहरू आइपर्ने गर्दछन् तामाकु भाँडाको महत्त्व कस्तो रहेको छ पछिल्लो समयमा बजारीकरणको अवस्था के कस्तो रहेको छ भन्ने विषयमा कुराकानी गर्नेछौँ अब लागौ उहाँसँग गरिएको कुराकानीतर्फ कु लजी तपाईँलाई कार्यक्रममा स्वागत छ हजुर पसल व्यवसाय लागेको कति वर्ष जति भयो हजुर गलकोटमा आएको त अहिले लगभग एघार वर्ष जति भयो योभन्दा पहिला पनि हामी बिउमै बसेर भाँडा बनाएर पेसा गरिराखेका थियौँ त्यसपछि तिनै दाजुभाइ विदेशबाट आएपछि हामी तिनै दाजुभाइले अब हाम्रो काम एक्लै हुँदैन तिनजना बेगर हुँदैन त्यही भएर तिन भाइ नै आएर गलकोटमा भाँडा बनाउने पेसाबाट हाम्रो गुजारा चलिराखेको छ तपाईँले वैदेशिक रोजगारीमा पहिला थियो पनि भन्नुभयो कुन कुन देशमा हुनुहुन्थ्यो तपाईँ तिनै दाजुभाइहरू हजुर हाम्रो माइलो भाइ चाहिँ साउदीमा थियो हामी कान्छो भाइ र म मा भने मलेसियामा पाँच पाँच वर्ष गरेर त्यसपछि हामी आरएन पेसामै संलग्न छौँ पाँच वर्ष वैदेशिक रोजगारीमा विदेशमा बस्नुभयो त्यस पछाडि आरएन पेसातर्फ लाग्नुभयो तपाईँलाई फेरि विदेश जान मन लागेन कि के भयो हजार विदेश में सोलह सोह घंटा भी ग्यौं अंतिम में आर उठ दस हजार भाग बचेन अब सोह सोह घंटा उभर गुणंदा आपा भरली काम सानी हमें स्कूल समयदी नबासग अलिअलि काम करते तो हमें मेहनत विदेश को भाग हाम्रो नै मिहिनेत ठिक छ भनेर हामीले बरु बाह्र घन्टा गर्ने नेपालमा गर्ने उद्देश्यले हामी तिन भाइ मिलेर अहिले यो पेशामा लागेका छौँ हजुर तपाईँले भनिहाल्नुभयो वैदेशिक रोजगारीमा धेरै लामो समयसम्म काम गर्दा पनि धेरै समय खर्च गरेर काम गर्दा पनि विदेशमा भने जस्तो कमाइ हुन सकेन हजुर कमाइ हुनै सकेन भनेको तलब दिँदैन साउले समयमा दिँदैन त्यो भएर अब सोह्र सोह्र घन्टा गर्छौँ काम तर पनि आखिरमा ओ पाँच छ सौ आरएमभन्दा धेरै नपाइने गर्दा अन्तिममा आएर खाएर के गर्दा पनि ऊ आठ नौ हजारभन्दा बच्दैन थियो त्यो भएर खासै विदेशमा फाइदा भएन विदेशमा त पसिना बगाइयो तर नेपालको जस्तो सन्तुष्टि मिलेन जति विदेशमा दुःख गरे पनि पैसा नबस्ने भएकोले गर्दाखेरि तपाईँलाई चाहिँ फेरि विदेश जान मन लागेन यतै नेपालमै केही गरौँ यतै पनि परिश्रम मिहिनेत गरे केही हुन्छ भन्ने लाग्यो हजुरहरूलाई हजुर हामीलाई त्यही नै लागेर हामी तिन भाइ नै जम्मा भएर घरमा अनि त्यसपछि हामीले गरिराखेको कामबाट हामीले तामकको फलामको सिल्टेको सबै काम पूर्ण रूपले गरिन्छ अनि अहिले त धेरै जस्तो हामीले तामाको काम गरिन्छ हामी तिन भाइमै सम्पूर्ण काम हामीबाट हुन्छ तामाङका भाँडाबाट अनेक सानादेखि ठुला भाँडाहरू बाजाका भाँडाहरू बनाइन्छ फलाममा पनि हँसियादेखि ठुल्ठुला औजारहरू पनि हामीले बनाउँछौँ तर अहिले हामी सिल्तेका पनि सामग्रीहरू बनाउँछौँ तर हामी तामामै पहिलादेखि आएका अर्डरहरू बुझाउन नसकेर हामी तामाङमै व्यस्त छौँ र तामाको काम सानो र मसिनो भएको हुँदाखेरि ढिलो हुने भएकोले समाउनु बुझाउन सकिँदैन त्यही भएर हामी तामामै व्यस्त छौँ वैदेशिक रोजगारीबाट घरमा फर्केर आइसके पछाडि तपाईँहरूले यही भाडा व्यवसाय नै गर्छौ भनेर लाग्नुभयो अन्य धेरै पेसाहरू पनि थिए व्यापार व्यवसाय अन्य धेरै पेसाहरू पनि गर्न सकिन्थ्यो तर पनि यही व्यवसाय नै गर्न चाहनुको कारण चाहिँ के हो तपाईँहरूको हजुर हुन त साना ठुला पेसाहरू त हामी मटरबाट खन्ने क्रम पनि सबैमा गरियो तर पनि अब आफूले को जस्तो आफ्नो हातको सिपको जस्तो अरू काम हुँदो रहन्छ त्यही भएर हामीले अब आफूले गरिराखेको सानैदेखि गरेको इलिम हो यो हामी सानो काम गर्दा पनि अब दिनमा खाने बाटो त हुन्छ नै भन्ने हिसाबले नै यो पेसा हामीले अँगालेको वैदेशिक रोजगारीबाट आइसके पछाडि अन्य भनिहाल्नुभयो मोटरबाट खन्ने काम पनि गरियो भनेर भन्नुभयो तर पनि त्यसमा पनि हजुर सन्तुष्ट हुन सक्नु भएन हजुर त्यसमा पनि सन्तुष्ट हुन सकिएन अब पन्ध्र दिन काम गरेपछि एक महिना अब फाल्तु नै बस्न अब दैनिक काम नपाइने त्यो हिसाबले बरु गाउँमा डुलेर कसैको आँसी बनाउने कसैको भाँडा केही छ भने बनाउने आफूसँग भएको सिपको सबैसँग चिनजान परिचय हुँदाखेरि ठिकै छैन त हामी अब यतै गलकोटतिरै भनेर धेरैजनाले भनेको हिसाबले हामी गलकोटमा आएर यसरी काम गर्न लागेका हौँ हजुर तपाईँले भनिहाल्नुभयो हजुरको घर बिउ भनेर भन्दै गर्दा तपाईँहरूले आफ्नै ठाउँमा पनि बसेर यो पेसा व्यवसाय सञ्चालन गर्न सक्नुहुन्थ्यो तर पनि आफ्नै ठाउँमा बसेर किन सञ्चालन गर्न सक्नु भएन हजुरहरूले हजुर हाम्रो बिउमा धेरैजना हुनुहुन्छ यो तामाको अथवा फलाङको यो काम गर्नेहरू धेरै नै हुनुहुन्छ गर्दाखेरि अब हुई नत्यं तरीपन अब दैनिक रूप में नचलने कहीं चलने कहीं नचलने रता हमी भाड़े बेचना गलकोट भेगम ही आने पर्थ्य अता हिल ताराखोला अथवा गलकोट यही भेग हुई को, कोई चिने का मैं वहाँ के भो तब ये आने हिस्बले हमी भर गलकोट में त्यो आफ्नै ठाउँमा पनि गर्नुभयो आफ्नै ठाउँमा पनि गऱ्यौँ छ वर्ष जति हामीले त्यही नै गऱ्यौँ त्यहाँ काम सामान बनाउने हामी यतै गलकोट भेगमा आएर बेच्ने त्यस्तो पनि गऱ्यौँ हामी आफ्नै ठाउँमा पनि गर्दै गर्दा पनि त्यहाँ अलिकति यही पेसासँग संलग्न संग भएका व्यक्तिहरू अलिक धेरै भएको कारणले गर्दा पनि समुदायमा अलिक बढी भएको कारणले गर्दा पनि बजारीकरणको अभाव जस्तो भयो हजुर त्यो पनि भयो र अब धेरै जस्तो त हामीले यो काम एक्लै नआउने भएको तिन भाइलाई नै गर्थ्यौँ हुन त यहाँ गरेर पनि उहाँ पनि हामीले उहाँको पनि हामीलाई अर्डर छ अब काम गर्ने मान्छेहरू त ता भए तापनि अहिले धेरैजनाले यो काम गरिदिनुहुन्न गर्नुहुन्न त्यही भएर अहिले त हामीलाई बिउमै पनि अर्डर आइरहेको सा। लगभग सानो काम सबैलाई सानो चिज चाहिने भएकोले हामीले साना चिजहरू धेरै बनाइन्छ त्यही भएर बिउ अथवा अन्य ठाउँबाट पनि हामीलाई काम आउँछ तपाईँहरूले यो पेसा गर्दै गर्दा कस्ता कस्ता को खालका समस्याहरू आइपर्ने गर्दछन् हजुर हामीमा धेरै समस्या हुन्छ हामीले अब पुरानो भाँडा लिएर नयाँ भाँडा पगालेर बनाइदिनु पर्ने हुन्छ गर्दाखेरि हामीलाई अब कोइलाकै समस्या धेरै जस्तो त्यस्तै नै हुन्छ तैपनि हामी अब चिने जानेको ठाउँमा गएर आफै कोइला काटेर पनि प्रयोग गर्छौँ र कतै अब घरमा आगो फुकेका कोइलाहरू जम्मा गरिदिनुहोस् भनेर पनि काम चलाइराखेका छौँ अहिले कसरी सम... गर्नुहुन्छ किनेर के गरेर ल्याउनुहुन्छ कोइलाको लागि हामीले वनमा त पाउँदैन व्यक्तिकोमा गएर उहाँकोसँग रोक किनेर अनि छोराहरू कसैलाई भनेर चिर्दिएर राखिदिन्छन् रा अनि हामी तिन भाइमा एकजना गएर अनि त्यो कोइला आफै पोलेर ल्याउनुपर्छ सबभन्दा ठूलो समस्या कोइलाकै छ विशेष त यो काममा पनि कोइलाको नै धेरै आवश्यकता पर्दछ कि जस्तो देखिन्छ हेर्दा पनि हो यो काममा धेरै नै कोइलाकै आवश्यक छ अब धेरै कोइलाले नतातेसम्म कुनै सामान पनि अब दोब्रिँदैनन् त्यो भएर कोइला नै धेरै चाहिन्छ तैपनि हामीले अब चिने जानेको ठाउँमा किनेर दाउराहरू किनेर नै अहिलेसम्म चलाइराखेका छौँ तपाईँले भनिहाल्नुभयो चार पाँच वर्ष विदेशमा बसियो विदेशमा बसेर पनि राम्रो कमाई हुन नसके पछाडि गाउँघरमै आएर यो व्यवसाय सुरु गरियो भन्नुभयो तिनै भाइले सरसल्लाह गर्नुभयो हजुरहरूले यो पेसा सुरु गरौँ अब विदेश नजाउ भनेर हजुर हामी तीन भाइले नै सल्लाह गऱ्यौं हाम्रो काम एक्लै हुँदैन अब जे सानो चीज गर्दा पनि एक दुई एक भाइले समात्नुपर्ने दुई भाइले घन हान्नुपर्ने त्यसो हुन्छ गर्दाखेरि मिलेर मिलेर गरौँ विदेशमा गयो भने त्यस्तै हो भनेर हामी तीन भाइको सरसल्लाह गरेर अनि हामी तिन भाइकै सरसल्लाह अनुसारले नै गल्कमा आएको हो हजुर अनि यो तपाईँहरूले गर्दै आइरहेको पेसा छ नि यो पेसा यो पेसा चाहिँ अहिलेका युवा पुस्ताहरूले गर्न नचाहेको हो कि जस्तो पनि देखिन्छ विशेष गरी युवाहरूले यो पेसा गर्न नखोज्नुको कारण चाहिँ के जस्तो लाग्छ हजुरलाई हजुर यो पेसामा कम्तीमा पनि दुई तिन वर्ष त यो काम सिक्नै पर्छ सानैदेखि नै सिकेको हुनुपर्छ अब त्यो चाहिँ त हामी सानै स्कुलबाट पनि खलाते ध्वनि क्रममा बाबाहरूसँगबाट यसिर सिकेको र तपाईँहरूले बुबाले सिकाउनु भएको हजुर हजुर एकछिन दुईछिनले गर्दाखेरि हामीले त्यो आँखा नै कामपट्टि पनि गयो स्कुलपट्टि नै गयो त्यही भएर सिकेको र अहिलेकोले अब एकदमै ठुलो भएपछि त गर्न सक्दै सक्दैन सानोमा पनि हातमा कालो लगाउँछ म त टेक्दै टेक्दैन आराममा त जाँदै जाँदैन भनेको हुन्छन् र त्यो हिसाबले अहिलेकोले गर्नलाई त गाह्रै जस्तो देखिन्छ हजुर हेर्दा पनि यो काम गर्ने बेलामा चाहिँ अलिकति बडी फोर, लाग्ने कालो लाग्ने त्यस्तो त्यस्तै भएको कारणले गर्दा पनि युवाहरूले नरुचाउनेको हो कि जस्तो लाग्छ हजुरलाई लाग। हजुर हुन त हो अब मैला काम त विदेशमा पनि गरेर दिनभरि आठ घण्टा गरे पनि हातखुट्टा धोए त सफा हुन्थ्यो नै तर त्यो युवकलेहरूले त्यो सोद्धो रहन्छ अब एकछिन सफा भन्दा पनि यो काम अति हार्ड गरुङ्गो किसिमको पनि छ कोइला काट गोल काट अब गोल काट्दा नि अब बञ्चहरू नउठाए हुँदैन आरोमा घन नउठाइ हुँदैन हजुर धेरै नै मिहिनेत गर्नुपर्छ अब बिहान खाएको खाना त दुई तिन घन्टामा माने पचेरै जान्छ तैपनि धेरै काम गर्दाखेरि मिहिनेतको काम हुन्छ इमान्दारी पनि चाहिन्छ मेहनतको साथसाथमा त्यो हिसाबले हाम्रो यसरी नै चलिराखेको छ तपाईँले भनिहाल्नुभयो यो काम यो पेसा गर्नको लागि अलिक समय सिक्नुपर्छ भनेर पनि भनिहाल्नुभयो विशेष गरी कसैले यो काम गर्न चाहेमा कति समय जति लाग्छ सिक्नको लागि हजुर यो त सानै उमेरमा पातलो दिमाग भएको कारणले लगभग उसले एक डेढ वर्ष पनि सिक्छ होला तर केही अलि बोधो दिमाग भएकोले त दुई वर्ष लगभग लग सिक्नु समय लाग्छ जस्तो लाग्छ मलाई त दुई वर्ष त्यति लामो समय लाग्छ लाग्छ हजुर किनभने यो सबै चिजहरू अब हिजो मैले गरेको काम त्यही चिज मैले भोलि बनाउँदा पनि म आफै नै अलमल परिन्छ भने त अब समय चाहिँ धेरै नै लाग्छ जस्तो मलाई लाग्छ हजुर हजुरहरूले यत्रो समय भयो गर्दै आएको र पनि तपाईँहरू अलमली जस्तो हुन्छ भन्ने त अझ नयाँ युवाहरूलाई चाहिँ धेरै समय नै लाग्छ हजुर हो विशेष गरी यो पहिल्यैबाट नै सुन्दै आइराखेको कुरा पनि हो तामाको भाँडाको धेरै महत्त्व हुन्छ भनेर पनि कस्तो कस्तो खालको महत्त्व हुन्छ यो तामाको भाँडाको यसो केही बताइदिनु न हजुर हामीलाई जानकारी अनुसार यहाँ धेरैजना आउनुहुन्छ उहाँहरूले भन्नुहुन्छ तामाको भाँडामा राखेको पानी बे, बेलुकी राखेपछि बिहान पिउनको लागि अति शुद्ध हुन्छ अरे बाबु ठुल्ठुलो हामीलाई त सामान चाहिँदैन लगभग दुई माना तिन माना जाने सामान बनाइदेऊ भनेर धेरैजनाले भन्नुहुन्छ उहाँले भनेको अनुसारले सत्य नै होला भनेर हामीले पनि सानै भाँडामा भए पनि बासी पानी पिउने गरेका छौँ हुन सत्य कहाँसम्म हो र धेरैजनाले ठुलो भाँडालाई लिएर सानो भाँडा सजाउनको लागि र पानी बासी पिउनको लागि धेरैले भन्नुभएको हुन्छ हजुर तपाईँहरूले सुनेको कुरा पनि तामाङको भाँडामा पानी राखेपछि त्यो पानी भोलि बिहान उठेर पिउँदामा धेरै फाइदा हुन्छ भन्ने सुन्नुभएको हजुरहरूले हजुर हामीले त्यही नै सुनेको हो तामाको भित्रको निलोपनले कुनै किटाणु भएको पनि पेटमा पनि कुनै किटाणु अथवा त्यस्तो छ भने पनि त्यसलाई नै सफा गर्छ यो तामाङको भाँडामा खानुपर्छ भने धेरैजनाले दिनमा त लगभग पन्ध्र बिसजनाहरू आए पनि एक दुईजनाको मुखबाट त दैनिक यस्तो कुराहरू हामीले सुनिराखेका हुन्छौँ धेरै व्यक्तिहरूले चाहिँ हजुरलाई त्यस्तै सानो सानो खालका भाँडाहरू बनाइदिनुहोस् भन्दै आउनुहुन्छ हजुर साना साना जलफुल गर्नेदेखि लिएर बेलुकी दुई माना पानी राख्ने बिहान त्यही पानी पिउनको लागि सानै भाँडामा धेरैको ना सानै भाँडाको भएको देखिन्छ हामीले हजुर पछिल्लो समयमा त तामाको भाँडा लोप नै भयो कि भन्ने पनि सुनिन्थ्यो तर अहिलेको अवस्थामा चाहिँ के छ हजुर अहिले हेर्दाखेरि त बजारमा हेर्दाखेरि त अब सजावटी र प्रयोग गर्नको लागि नै धेरैजना मान्छेले तामाको भाँडा रोजे जस्तो हामीले देख्छौ विशेष गरी यो तामाको भाँडा भनौ वा तामाको सामानहरू अलि बढी मूल्य पर्ने भएको कारणले गर्दा पनि अलि बिक्री नहुने जस्तो अवस्थामा पनि पुग्ने गर्दछन् धेरै मूल्य पर्नुको कारण चाहिँ के हो हजुर यसमा कस्तो छ चा भने चाहिँ तामा थोरै मूल्यमा काँचोमा किन्न पाइए पनि त्यसलाई बनाउने समय अति धेरै लागेको हुन्छ त्यसलाई मुड्नु पऱ्यो आँग्न दोब्राउनु पऱ्यो लगभग त्यही चिजलाई फेरि गर्दाखेरि समय अति धेरै लागेको हुन्छ त्यही भएर मूल्यअनुसार समयअनुसारको हामीले मूल्य ल्याउने हो गराएको आउनुहुन्छ उहाँलाई पनि समय पहिल्यै भनेर यति लाग्छ है भनेर हामीले त्यसरी काम गर्दाखेरि हामी लगभग खाली छैनौ काममा यो तामाको भाँडा बनाउँदाखेरि धेरै समय अनि धेरै मिहिनेत गर्नुपर्दछ हजुर अति धेरै नै मिहिनेत गर्नुपर्छ आगोमा धेरै तात्यो भने पाल पर्छ थोरै तात्यो भने दोब्रिँदैन त्यही भएर अति ध्यानसँग शीतलो दिमाग गराएर नै काम गर्नुपर्छ हजुर वैज्ञानिकहरूले पनि प्रमाणित गरिसकेका छन् तामाको भाँडाको प्रयोग गर्दा धेरै फाइदाहरू हुन्छन् भनेर तर यो थाहा हुँदा हुँदै पनि मान्छेहरूले तामाको भाँडा किन्न खासै चासो नराखेको पनि पाइन्छ किन होला हजुर म त सबै यो एफएम सुन्नु हुने सबैलाई अनुरोध गर्दछु नपुगे पनि लगभग दिनमा मत... चार पाँच महिना हामीले पानी पिउँछौँ होला त्यो पानी पातालै भए पनि हलुकै किसिमको भए पनि तामाईको भाँडामा खाइदिनु भयो भने लगभग हजुरहरूलाई धेरै फाइदा भएको हामीले नै महसुस गरेछ भने हजुरहरूले पनि हाम्रो पसलमा नकिने पनि अन्तै किनेर भए पनि हजुरहरूले आफ्नो स्वास्थ्यको लागि तामाईको भाँडामा पानी प्रयोग गर्नु होला भन्ने मैले यही अनुरोध हजुरहरू अजूर अजूर सबैलाई भन्छु हजुर तामाङको भाँडामा प्रयोग गरेर खाने भने धेरै फाइदाहरू छन् भन्न चाहनुहुन्छ हजुर म त्यही नै भन्छु त्यसले गर्दाखेरि अहिलेको नानामाथि रोग त हामीलाई केही थाहा छैन तैपनि पेटलाई सफा र शुद्ध नै पानी तामाकोमा मिल्छ भन्ने धेरैजनाले किडनी फेरेको मान्छेले पनि कि त मिनरल वाटर नभए पनि तामाईको फिल्टर बनाइदेऊ भनेर पनि धेरैजनाले त्यस्तो गरेको नै हामीले देख्यौँ र तामाको भाँडा धेरै फाइदा हुँदो रहेछ जस्तो पानी पिउनलाई हामीले पनि त्यस्तो अनुभव गऱ्यौँ हजुरहरूले पनि अनुभव गर्नुभयो र हामीहरूले पनि पहिल्यैबाट सुन्दै आइराखेका छौँ तामाको भाँडामा प्रयोग गर्दा तामाको भाँडामा प्रयोग गरेको राखेको पानी खाँदा धेरै फाइदा हुन्छ भनेर पनि विशेष गरेर यो तामाको भाँडाका सामानहरू पहिलाको समयमा धेरै बिक्री हुने गर्दथ्यो अथवा अहिलेको समयमा बिक्री हुने गर्दछ हजुर पहिला पहिला त अब पाँच छ किलो अब त्यति बेला प्लास्टिकका पानी भर्ने सामग्री हुँदैन थियो होला त्यति बेला धेरै किसिम ठुल्ठुला भाँडाहरू तामाका बिक्री हुन्थे भनेपछि अहिले त्यो हुँदैन अहिले साना साना किसिमका पाँच छ लिटर भन्दा धेरै कसैले पनि खोज्नु हुँदैन ठुलो ठुलो सामानहरू बिक्री नहुनुको कारण किन होला हजुर अब त्यो त धेरै जस्तोले अब ठुल्ठुलो घरभित्रै पानीको धारा अब ठुल्ठुलो हिलटेकहरू भएको कारणले होला तर पिउनको लागिलाई मात्रै तामाको भाँडा प्रयोग गर्नुहुन्छ के जस्तो मलाई लाग्छ तपाईँले भनिहाल्नुभयो सहर बजारमा ठुला ठुला हिल ट्याङ्कहरू प्रयोग गर्ने कारणले गर्दा पनि तामाका ठुल्ठुला भाँडाहरू भनौँ न गाग्रीहरू अलिक बिक्री नभएको पनि हुन्छ जस्तो हजुरलाई लागेको गाउँघरतिर चाहिँ तामाकै गाग्रीहरू बिक्री भएको छ कि छैन गाउँघरतिर लैजाने भनेर हजुर गाउँघरमा पनि लानुहुन्छ तर पहिला पाँच पाथी छ पाथी जाने बिस पच्चिस वर्ष हामीले बनाउँदा पाँच छ पाथी पानी जाने भाँडा खोज्नुहुन्थ्यो भने अहिले तिन थि अथवा बिस मानभन्दा ठुलो नहोस् है भनेर जनाले भन्नुहुन्छ ठूलो चाहिँ भाँडा खोज्नुहुन्न कसैले भने हजुर पछिल्लो समयमा यो तावाका भाँडाहरू कतिको बिक्री भइरहेको छ हजुर अब सानो सामग्रीहरू त धेरै नै बिक्री भइरहेको छ हामीलाई अब समयमा दिनलाई नै कठिन छ हामीले लिएको सामान दुई महिनाभन्दा पहिला दिन सकिन्न सबैको कारणले गर्दाखेरि सबैको पालै पालो गराएर गराउनु पर्ने हुन्छ र अब कसैको एक दुईपटक पकाल्दा बिग्रियो भने अब फेरि दुई तिन पटक नि उस्तै पटक फेरि कोइला काटेर लिएर बनाउनु पर्ने पनि हुन्छ त्यो भएर समयमा दिन सकिन्न पहिल्यै ग्राहकलाई भनेका हुन्छौँ हामीले दुई महिनाभन्दा पहिला दिन सकेन भनेर नै सामग्री लिएर बनाएका हुन्छौँ हजुर तपाईँले भनिहाल्नुभयो आफ्नो गाउँठाउँमा अलिक धेरै भाँडाको व्यवसाय गर्ने व्यक्तिहरू भएको कारणले गर्दा पनि हामीहरू यतै बजारतिर आउन बाध्य भयो भनेर पनि भन्नुभयो अहिलेको यो वर्तमान अवस्थामा हामीले यही गलकोट बजारमा हेर्यो भने पनि आमाको भाँडाहरू व्यवसाय गर्ने व्यक्तिहरू धेरै हुनुहुन्छ त्यो धेरै हुँदा पनि बजारीकरणमा कसले कतिको उत्कृष्ट सामानहरू गराउने कसरी ग्राहकहरूलाई सन्तुष्ट राख्नुपर्ने भन्ने प्रतिस्पर्धा पनि एक किसिमले भइ नै हाल्छ तपाईँहरूले चाहिँ कतिको तयारी गर्नुहुन्छ हजुर त्यसको लागि त प्रतिस्पर्धामा कतै गर्नुभन्दा पनि हामीले धेरै जस्तो जग फिल्टरहरू मसिनो चिजहरू हामीले पहिल्यै बाबाको हातबाटै सिकेको हुँदाखेरि जगहरू अब नया नयाँ नौला सामग्रीहरू जसले बनाउँछ मान्छेहरू उहाँ नै आउने हो गर्दा हामीलाई टाटा टाढाबाट पनि यस्तो सामान बनाइदिनुहोस् है भनेर फोन आएको हुन्छ र फोनबाट अथवा गाडीबाट नै हामीले त्यसरी पठाइदिएका हुन्छौँ तपाईँहरू चाहे पहिले सानोमै हजुरको बुबाले सिकाउनु भयो त्यस कारणले गर्दा पनि हजुरहरूलाई अलिक फाइदा भएको छ हजुर हामीलाई बाबाहरूले खलाति धुने बेलामा हामी अटेर गरेक भए पक्कै पनि अहिले एउटा मूर्खता नै हुन्थ्यो होला त्यति बेला एकछिन दुईछिन हाम्रो नजरआरनको ऐनामा जानाले अहिले हामीलाई भन्दा बित्तिकै हामीले त्यो सामग्री हामीले बनाउन एकदम सक्षम छौँ हजुर हजुर पछिल्लो समय यो कोरोना भाइरसको कारणले गर्दा पनि यो बजारमा भनौँ व्यवसाय गर्ने व्यक्तिहरूलाई निकै नराम्रोसँग प्रभाव पार्यो धेरै दिन पनि भएको छैन हजुरहरूले यो व्यवसाय फेरि सुरु गर्न लागेको यो कोरोनाले कस्त के कस्तो प्रभाव पार्यो हजुरहरूलाई हजुर हामीलाई पनि धेरै नै प्रभाव पार्यो अब लकडाउन भन्दा बित्तिकै हामी चैतको एघार गते नै घर गयौँ त्यसपछि खेतीपाती अथवा यही कोइलाहरू जम्मा गर्ने क्रममा लाग्यौँ वनबुटा अपना जरा ये ये दौरा का एक ठावे जमा करने काम में मैं तर धेरे नुकसान चाहे पुरा खाना समय में कस का सामग्री दिन पाइए ते भर हमें नुकसान तो धो पक्कै पनि हजुरहरूलाई मात्र पनि नभएर नोक्सान त धेरै भनौँ न देशमा व्यवसाय गर्ने सबैलाई नै पारेको छ नोक्सान पछिल्लो समयमा नगरपालिकाले विभिन्न किसिमका कार्यक्रमहरू ल्याएको छ र ती कार्यक्रमहरू मध्ये पनि सारङ्गी बजाउनेलाई सारङ्गी अनि आर सुधारको लागि भनेर विभिन्न किसिमका सामग्रीहरू पनि प्रदान गर्दै आइरहेको छ तपाईँहरूलाई नगरपालिकाबाट कुनै सहयोग भयो कि भएन हजुर अहिलेसम्म त नगरपालिकाबाट कुनै सहयोग हामीलाई भएको छैन हुनसक्छ अथवा हामी काठेकोला गाउँपालिकाको भएर हो अथवा बाहिरी नगरपालिकाको भएर हो त्यो कारणले हामीलाई कुनै सहयोग चाहिँ भएको छैन हजुर अहिलेसम्म भएको छैन हजुरहरूले पहल गर्नु भयो कि गर्नु भएन हजुर त्यस्तो पहल पनि गर्ने गरिरहेको छैन अब त्यस्तो कहीँ केही पाइन्छ भने त पहल पनि गर्नु राम्रोसँग नै काम गर्नुपर्ला भविष्यमा नै भन्ने हामीले सोचेका छौँ हजुर तामाको भाँडालाई लोप हुनबाट जोगाउन अनि यो तामाको भाँडालाई संरक्षित गर्नको लागि के के गर्न सकिन्छ भन्ने जस्तो लाग्छ तपाईँलाई हजुर यो त अब खाँचैको चिज हो अब सबैको भनाइअनुसारले यो चिजमा कुनै न कुनै तत्त्व छ भनेपछि सबैले महत्त्व बुझिदिनुपर्छ र बनाउनेले पनि अब सामग्री राम्रो बनाएर दियो भने हाम्रो तामाको काम पनि राम्रो चल्छ अब मलाई सानो चिज चाहिएछ सा। एकदम ठुलो चिज दिएर त्यो आँटीमा थन्काउनुभन्दा प्रयोग भइराख्ने सामान बनाउन दिन पाइयोस् हामी गरी खाने भन्दैमा अब सबैको मन चित्त बुझाउन पाइयोस् त्यसो गर्नु भने त हाम्रो काम तामाको पनि लोभ हुने थिएन जस्तो मलाई लाग्छ हजुर कुनै ठाउँमा लिने भन्दा निरन्तर रूपमा प्रयोग गर्ने सामग्री बनाउन पाइयो भने तामाको भाँडा प्रयोग पनि हुन्छ अनि संरक्षण पनि महत्त्व पनि हुन्छ भन्ने लाग्छ हजुरलाई हजुर मलाई त्यही लाग्छ हजुर हजुर भोलिका दिनमा हजुरहरूले कस्तो योजना बनाउनु भएको छ यही पेसालाई अझ राम्रोसँग अगाडि बढाउने भन्ने छ के छ हजुरहरूलाई हजुर हामी त अब यही पेसाबाटै नै अघि अब तीन तीन परिवार हाम्रो तीन परिवार तीन घरको परिवार पालिराखेका छौ र भविष्यमा पनि अब बालबच्चाहरू सबैलाई पाल पोषण यहीबाट भइराखेको छ भने चाहिँ हामी यही पेसाबाट नै अब अघि बढ्ने अब पछि हट्ने त जस्तो कुरै छैन हजुर तपाईँले भनिहाल्नुभयो बालबच्चालाई यही पेसाबाट नै हामीहरूले हुर्काएका छौँ एक किसिमले परिवार चलाएका छौँ पनि भन्नुभयो तपाईँकै घरमा पनि बालबच्चाहरू हुनुहुन्छ भन्नुभयो तपाईँकै बालबच्चाहरूले पनि यो पेसा गर्न कतिको उत्सुकता जनाउनुहुन्छ यो पेसाप्रति हजुर अब बालबच्चालाई अब छोराहरूलाई पनि स्कुल जाने भन्दा पहिल्यै आफ्नो जस्तो गरिन्थ्यो त्यो हिसाबले हामीले बा, छोरालाई बाबु ल यो गरौँ त भन्दाखेरि एकछिन गर्ने त्यसपछि ल मलाई स्कुल जाने टाइम छ होमवर्क छ भन्ने गरेर गर्छन् र गर यो पेसामा खासै छोराहरूले पनि यसमा ध्यान दिँदैन हजुर तपाईँको छोराहरूले पनि ध्यान दिनु हुँदैन र अहिलेका युवाहरूले पनि ध्यान नदिएको अवस्था छ यो पेसाप्रति हजुर अहिलेको युवाले यसमा ध्यान पक्कै पनि तपाईँले भनिहाल्नुभयो अहिलेका युवाहरूले यो पेशामा ध्यान नदिएकै अवस्था यो वास्तविकता पनि हो कुनै कुनै गाउँठाउँमा त अहिले आरन पेसा नै नभएको कारणले गर्दा पनि धेरै टाडा टाढा ठाउँमा जानु पर्ने त्यस्ता धेरै समस्याहरू पनि रहँदै आएका छन् यिनै कारणले होला अब गर्नु भने त भनौ अब एक एकजना मान्छेले परिवार पाँच छजनाको परिवार पाल्ने हामीले यही पेसाबाट छ भने अब अरू अरू यही पेसा जानेका बेरोजगार हुनुभन्दा त टाटा ता र आफ्ना गाउँ घरकोलाई पठाउनु भन्दा सकि नसके जानी नजानी गरेर अब आफ्नो पुर्खाले गरेको काम गर्नु पाए त उहाँहरू अरूले पनि रोजगार पाउँथे पाउनुहुन्थ्यो आफूले गरेको सिफ्ट गरिदिए त तर नगर्दिनाले नै अब ओल्लो गाउँको मान्छे टाढै नै जानुपर्ने जस्तो हुन्छ धेरै छ समस्या पुस्ताहरूले पनि यो पेसा गर्नुपर्छ है यो पेसा ओजेलमा पर्न लाग्यो बाबु बाजेदेखि गर्दै आएको पेसा हामीहरूले पनि अघाल्नुपर्छ भन्ने एक किसिमको मानसिक चेतना ल्याउनको लागि के के गर्न सके राम्रो हुन्थ्यो जस्तो लाग्छ हजुरहरूलाई हजुर अहिलेको युवालाई अब पढाइ उच्च स्तरमा पुगे पनि अथवा मध्यमा पुगे पनि अब दिनमा दुई तिन घण्टा दुई तिन घण्टा धेरै होइन त्यस्तो गरेर पाँच छ महिना लगम दिने भएन पनि अब हामीले अब हामी जस्तै गर्ने मान्छेहरूको नजिकै गएर काम गरे पक्कै पनि उहाँहरूले के भन्छ राम्रै आमदामी गर्नुहुन्थ्यो होला तर अब वहाँको मनबाटै नचाहने भएपछि त गाह्रै हुन्छ होला जस्तो कुनै पनि काम मनैबाट गर्न चाह्यो भने मनैदेखि गर्न चाह्यो भने राम्रो हुन्छ जबरजस्ती गरेको राम्रो पनि हुँदैन हजुर मेरो भनाइ नै हजुर त्यही नै हजुर हामी कार्यक्रमको अन्त्यमा पनि आइपुगेका छौँ अन्त्यमा रेडियो सुनेर बसिरहनुभएका श्रोतालाई के भन्न चाहनुहुन्छ गर्कोट एफ एम सुन्ने सबला मेर हृदयदि नबा नमस्कार हमले जानी नजानी करम तब दुख कष्ट अब क्षमा भविष्य में तब एक दु शब्द के हमी अज अग बढ़ने मौका दूला हमी बाई कमी भाई अज के खार्ने गर प्रयास गरिदिनुहोला भन्दै नमस्कार गर्न चाहन्छौँ हजुर हुन्छ यो व्यस्त समयको बावजुद पनि तपाईँले हामीसँग रहेर केही कुराकानी गरिदिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद हजुर हाम्रो गलकट एफएम सम्पूर्णलाई मेरो तर्फबाट पनि धेरै धेरै हार्दिक धन्यवाद छ श्रोता आज हामीले कार्यक्रम परिवर्तनका आवाजमा रहेर परिवर्तन सम्वादमा स्थायी घर काठीला गाउँपालिका वार्ड नम्बर पाँच बिउ भई हाल भने गलकुट नगरपालिका वार्ड नम्बर तिनमा बिउकोट भाँडा सञ्चालन गरेर बस्नुभएका देवीलाल विश्वकर्मासँग कुराकानी गर्यो यो कुराकानी सँगै कार्यक्रम परिवर्तनका आवाजको लागि छुट्याइएको निर्धारित समय सकिनै लाग्यो तपाईँले कार्यक्रम परिवर्तनका आवाज सुन्नुभयो कार्यक्रम सुनिसकेपछि तपाईँलाई कार्यक्रम कस्तो लाग्यो कृपया सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला प्रतिक्रियाको लागि स्टुडियोको टेलिफोन नम्बर शून्य चार बाह्र शून्य त्रिचालिसमा फोन गरी प्रतिक्रिया दिन सक्नुहुनेछ रेडियो सुनेर साथ दिनुभयो श्रोता तपाईँलाई धन्यवाद प्रविधिमा रहने मित्र निराजन बगालेलाई विशेष आभार व्यक्त गर्दै आजको श्रृङ्खलाबाट म विशाल विज्ञापन आज्ञा चाहन्छु ज्ञान सूचना र मनोरञ्जनको लागि सामुदायिक रेडियो गलकोटा एफएम एक सय दुई मेघाहर्ज को नियमित प्रसारण सुंद नमस्कार